अरे साली मेरो खाली-खाली... साँझ सात बजे तपाईँ सुन्दै हुनुहुन्छ ससुराली नगएको पनि धेरै सालीको यति धेरै याद आइरहेको छ कि के भन्नु होला यो कुरा अब सासुलाई गएर भनौँ है सासुबुडीले मार्छन् फेरि कुच्चो बोकेर लानुसम्म लाएर तै पनि हो जानु पऱ्यो अब सासु कता हो ओहो यता बोल्नुहुन्छ नमस्ते है सासुआमा नमस्ते ल अब सासुआमालाई केही पनि थाहा छैन यहाँ नाकाबन्दीले सबै बन्द भइसक्यो ससुराली आउनु पनि बन्द भइसक्यो अब त सासुआमा त्यही भएर आज चाहिँ जस्तो तस यसो अलिकति भनबट्टेमा यसो अलिकति तेल पाइहाल्यो ते बारे भएर अलग्गै लगाएर आइहाल्यो अब साली नानी खोइ कता म साली भेट्नु नपाएर यत्रो महिना के गरौँ कसो गरौँ यहाँनिर मुटु नै फुट्ला जस्तो भइसक्यो अनि साली नानी त खोइ त यत्रो बेर भइसक्यो कतै पनि देख्दिनँ होइन हामी साली ना। नानीको कतै कसैसँग चक्करमा परिरहेको छ क्या <laughs> खुट्टामा भाचे मैले त धनना साले अनि त भागिन के के भन्नले खुट्टा मात्र भाचे <laughs> अब यपनि दुखेको कुरा आएन त न अनि सास्यामी अनि खुट्टा चाहिँ कसरी भाचे नि सास्यामी अब कसरी भाचिन मे जति ठुलो भयो नि त्यसको बच्चाको बानी जाने हैन तिहारमा नया चप्पल चाहि आमा नया चप्पल किनिनु कि किनिनु भनी लौ त नि बचे छ भनेर चप्पल किनेको खुसले फुरुङ भएर नाच्दै हिडी छ अनि लडी छ खुट्टै भाचे छ नि जचोना लेर गको हेर जै पहिला त थाहा भएन अलि ढिला भयो छ के गर्ने होला लाउनु जए साहेब मेरी कान्थी छोरीको त जीवन नै बर्बाद हुने भयो लाउनु जए साहेब के गर्ने होला अब यहाँ नि ससुआ आमा आफुलाई साली नानी भागिन भने कत्रो चिन्ता थियो रे त हाँसिराछु जाबे एउटा खुट्टा काटेर के भरे सालनानीलाई खाइदेउनी भनी ससुआ आमा होइन न के भन्छ नि यो जै फेरि यस्तो पीर परेको बेलामा ल अब हाम्रो ससुआ आमा चाहिँ यो गाउँमा बसे अनि साच्चै गाउँले यस्तै राछन् भने अब एउटा खुट्टा काटिसकेपछि अनि टियारमा डुडीटा तपाईँले दुई दुईवटा चप्पल किन्द चप्पल किन्दै भयो निनी निकै पिल परे यस्तो छ पिरो पऱ्यो भने बुद्रुक बुद्रुक उफ्रिने खालको गीत सुनेर बस्याएर एकलाई एकलै बसे त हामी त सेन्टी सेन्टी गीत सुन्थ्यौँ कस्तो छ तिमीलाई अब साली नानी यो नुन छ है मलाई एकदमै आफै यत्रो दिन नगर्ने अनि अहिले हुन्छ फोन गरेर बोलाउनु पऱ्यो नि अनि आइहाल्छु नि म तिमीलाई सम्झेर झन् आइरहेको छु मिदीको चाहिँ अब साली नानी पनि यत्रो माया गरालुवामा पानी खनाएको जस्तो यत्रो सँगै माया पिरो लाग्दैन अब तिमीलाई माया गर्ने घुमाउने भनेको तिमीलाई मात्र हो कि म अरू कसलाई घुमाउँछु र बरे तिमीलाई विश्वास लाग्दैन यहीँनिर हात काटेर लभ लेटर लेखिदिन्छु रगतले होइड नै माग्नुपर्छ ए तेरिका दुई चार दिन ससुराले के नआएको साली पनि हातबाट फुत्किने भयो होइन किन यति धेरै शङ्का गरे कि कि के दुई चार दिन नदिनु यति धेरै शङ्का गर्छ तिमीलाई त्यो मन पराउँछु भने केटाहरूको विश्वास नगरे हुन्छ मेरो विश्वास गर्नुपर्छ तिमीले तिम्रो नामै मैले मुट्टुमा लेखेको ल मुट्टुमा अब केमा लेखो भने तिम्रो नाम त्यसो हो भने तिनीजु साँच्चै नै माया गर्ने हो तपाईँको हातमा मुट्टुमा घर जग्गाको लालपु नाम लेख अनि म पट्याउँछु ल तपाईँले मलाई माया गर्नुहुन्छ कि हुँदैन भनेर सासुआमा अब यी साल नानी मलाई खाली शङ्का गर्थिन् कि अब दिदीलाई घुमाउन लगेर लग्यो भनेर अरू अरू केटीलाई घुमायो होला भनेर त्यो गफ गरेर राख यहाँनिर ल सासुआमा पनि सालीकै पछि होइन त्यो भारतले नाकाबन्दी गर्यो भन्थ्यो अब यहाँ पनि सबैजना साली पनि एकरो सासु पनि एकरो म मात्रै फाल्टो मैमाथि नाकाबन्दी के हो सासुआमा त भएन है या साली जिस्केर गार काम ली खाली लीलाई उता पढाइदिनु भनेको त्यही घर मात्रै आएको क्या म बोलाउनलाई नकराउनु नकराउनु अब खासमा कुरो के भने त्यो दिनमा हामी चाहिँ जाने चाहिँ अब जानी नै भनेर घरमै जाने भनेर बस चढेको लेख्न चाहिँ उतैको नाम लेखाइरहेछ अनि पोखरामा पुर्याइदिन्छ त्यही भएर मात्रै पुग्यो हो सामा अरू कुरा केही नसुच्नु अब बन्दले अधै बढी कुरा निस्किनु भयो के के कुरा निस्किनु अब भन्नु पऱ्यो सालिनानी म चाहिँ गए त बस न जानु